सोच छ लक्ष्य छ निश्चित गन्तव्य छ सत्य छ निविक छ मनमा विश्वास छ गीत छ संगीत छ उत्साहको रंग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो विजय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 तपाईँ हामीलाई रेडियो एकानब्बे दशमलव छ मेगा हर्च इन्टरनेट अनलाइनमा डब्लू डब्लू अनि हाम्रो पात्र एप्लिकेसनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियोभिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि चिन्ता गर्नु पर्दैन अब तपाईँले कार्यक्रम स्पर्शलाई प्रत्येक स्वाता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यसै रामशरण श्रेष्ठ जीको ब्लग चिसापानी नेपाल डट ब्लग स्पर डट कममा पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ हामी <पारीगारीद> कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन मार्फत मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौ कर अझ भनौ तपाईँहरूको यो रात्रिकालीन विषयलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौ जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार इक्साहाङ चेम्जोङको उपन्यास कालो आकाशको वाचन गर्न गइरहेका छौं कालो आकाशभन्दा अगाडि अनर्थ प्रेम उपन्यास मार्फत साहित्यमा आइसकेका साहित्यकार इक्साहाङले इक कैयौं गीत गजल केस्रा तथा साहित्यका अन्य विधामा पनि कलम चलाइसकेका छन् उनको लेखनमा कुरो कल्पनाका कुरा मात्र नभएर यथार्थलाई स्पष्ट ढंगमा राख्न सक्ने क्षमता पनि पाउन सकिन्छ कालो आकाश यसैको प्रश्नै हो भनेर देवेन्द्र सुर्केलीले पछिल्लो कभरमा लेख्नु भएको What's that? कार्यक्रम यस कालो आकाश उपन्यास वाचन हुन गइरहेको छ कालो आकाश उपन्यासको बारेमा उपन्यासकार तथा साहित्यकार इक्साहाङ चेमजोङसँग मैले छोटो कुराकानी गर्ने जमर्को गरेको छु यति हाम्रो टेलिफोन सम्पर्कमा कालो आकाश उपन्यासका लेखक उपन्यासकार एवं साहित्यकार इक्साहाङ चेमजोङ हुनुहुन्छ उहाँसँग कुराकानी गर्नेछौान्तजी स्वागत छ यहाँलाई कार्यक्रममा इक्साङजी आजकाल तपाईँ केमा व्यस्त हुनुहुन्छ ड्युटीमा व्यस्त हुनुहुन्छ भर्खरै मात्र तपाईँले कालो आकाश उपन्यासलाई विमोचन गराउनु भयो लगभग एक महिना मात्र हुँदैछ कालो आकाशलाई विमोचन गर्दा तपाईँ नेपालमै हुनुहुन्थ्यो नि होइन मैले अनलाइन मार्फतै विमोचन गरेका थिएँ अब भन्नुपर्ला अब साथीहरू हुनुहुन्थ्यो काठमाडौँमा म चाहिँ एउटा कस्तो विडम्बना अनि व्यवस्था पनि छ नेपालीहरूको आफ्नो यत्रो दुःख गरेर बनाए आफूले सिर्जना गरेको कृतिलाई पनि हामीले एउटा विमोचनसम्म पनि गर्न पाउँदैनौँ व्यवस्था छ परिवारबाट टाढा भएर बस्नु त छँदैछ होइन एक साझे छ अलिकति कालो आकाश उपन्यासलाई हेर्दाखेरि अलिकति मैले पढ्न सुरु गर्दाखेरि एकदमै ठेट नेपाली पात्रहरू हुनुहुन्छ अनि ठेट नेपाली शब्दहरू प्रयोग भएको छ यसमा तपाईँले के दिन खोज्नु भएको छ यसको विषयवस्तु संक्षिप्तमा मलाई जानकारी गराइदिनुहोस् न हजुर यो चाहिँ कस्तो छ भने म चाहिँ अलिकति लोक साहित्य मन पराउने मान्छे गाउँघरको खेत भाषाहरू गाउँघरको बोलिने गाउँघरमा के कस्तो चल चलन चल्तीहरू छन् चाहिँ म अलिकति साहित्यमा उचार्नु जमर्को चाहिँ गरेको होइन अब र जे देखियो जे भोग्ने जे सुन्यो त्यो चाहिँ लेख्न चाहन्छु सक्लो आकाशमा पनि मैले भाषाहरू शैलीहरू चाहिँ लगाएको छु जस्तो तपाईँले यो कालो आकाशमा एकदमै पात्रहरू पनि गाउँघरमा जे भेट्छौँ त्यही पात्र भेट्छौँ अनि बोल्ने शब्दहरू पनि तिनै छन् वास्तवमा तपाईँले यो उपन्यास लेखिरहँदाखेरि तपाईँ कुन भूगोमा हुनुहुन्थ्यो मैले यो उसको परिकल्पना चाहिँ अलिक अगाडि नै अब जुन यो त कथा नै अलिकति अगाडिको छ होइन जुन हाम्रो नेपालको दण्डकालीन अवस्थामा भेटेको छु तिनीहरूलाई मैले देखेँ अलिकति देखेँ अलिकति भोगेँ अलिकति सुने अनि यसैलाई नै मैले कल्पना गर्दाखेरि एउटा उपन्यास भएको थियो त्यसैलाई नै मैले लेखेको भनौँ न कति अब प्रदेशमै लेखियो कति नेपालमा बसेर लेखियो पुरै चाहिँ नेपालमा विदेशमै लेख्यो परदेशमा बसेर पनि तपाईँले नेपालको भूमिलाई नेपालको भूमिलाई जस्ताको तस्तै उतार्नु भएको छ एकदमै पढ्न रोचक पनि लागेको छ मैले थोरै पढेको छु के छ तपाईँले यसभित्रका पात्रहरूलाई कसरी नचाउनु भएको छ उपन्यासभित्र कथालाई संक्षिप्तमा कथा कता कता डोरिन्छ अलिकति भनिदिनुहोस् न वास्तवमा यो चाहिँ हाम्रो दण्डकालीन समयमा कति अब अति नै भएको छ नि त हाम्रो जनता हामी जनतालाई अति नै दुःख अति नै समस्याहरू पारे दुई तर्फबाटै भयो भनौँ न अब माओवादी दण्डकालमा माओवादी सर्वत्रबाट पनि वा भयो यता हाम्रो राज्य पक्षबाट पनि त भयो नि होइन कति त हाम्रो समाजमा जनताहरूलाई त्यो त अब कति मिडियाले सहर बजारमा जे भयो तिनीहरू लेखे होला कति होइन कति अलिअलि गाउँमा पुगेर लेखे तर कतिपय धेरैभन्दा धेरै पनि अब त्यो नदेखिएकोहरू छन् हाम्रो सरकारले नदेखेको छ मिडियाले नदेखिएको छ होइन हामी अब म त त्यति गाउँमै थिएँ सबै भोगेको छु देखेको छु हेरेको छु सुनेको छु यसैलाई चाहिँ मैले जोडेर चाहिँ एउटा के भनौँ गरिबी दायरामा भएर पनि एक परिवार चाहिँ अब दुवै पक्षबाट पेलेर हेपेर कसरी भयो र त्यही भित्र त्यही समाजमा चाहिँ प्रेम भएर पनि यो समय अनुप्रति यसैलाई मैले थोरै उजागर गर्न चाहेको छु अनि अलिकति हाम्रो याखुङ लिम्बूलाई पनि थोरै चाहेको छु त्यसमा एकदमै लिम्बू संस्कृतिको कुराहरू पनि आएको छ वेशभूषाहरू अनि बोलीका लवजहरू नामहरू पनि तपाईँले त्यही संस्कृतिसँग नै रहेर राख्नु भएको छ पात्रहरूको नाम सँगसँगै बिचमा पालमहरू पनि राख्नु भएको रहेछ पुस्ताहरूले आउँदो पुस्ताहरूले बिर्सिने अवस्था भइरहेको छ हामीले पनि कति बिर्सिसक्यौँ मलाई पनि त्यति अब पालमहरू घाँसहरू त त्यति आउँदैन त्यही पनि सुनेको घरमा यसो अब अलिकति पढेको बुझेको घरमा चाहिँ थोरै लेख्दै अलिकति अब उजगारहरू गर्नु मात्रै खोजेको यसमा चाहिँ पुरै त्यो छैन खासै लिएनजी सरकारको तिनै चाहिँ छैन तर पनि हाम्रो राजनीतिक प्रतिकूलको अवस्थामा के कस्तो भयो भन्ने चाहिँ मैले धेरै नै त्यहाँ उजागर गरेको छु धर्म संस्कृतिलाई अलिकति अहिलेका युवाहरूले त्यसलाई संरक्षण गर्नमा पछाडि परिरहेको अवस्थामा यो उपन्यासले कस्तो सन्देश दिन सक्छ इक्साङजी यो अहिलेको मैले जतिकै पहिचानको आन्दोलनहरू पहिचानको कुराहरू यस्तै बेला पनि यसले चाहिँ पुरै पहिचानको सन्देश पहिचानको लेखहरू लेख्नुपर्छ पहिचानको के हो भनेर अलिकति यसबाट पनि प्रष्ट हुन्छ कि भनेर मैले आशा गरेको हजुर अब जस्तो कि यसमा कतिपय मेरो संस्कार हाम्रो यादी संस्कार संस्कृति एउटा होइन अब मरौ परौ यिनीहरू पनि मैले उजागर गरेको कारणले पुरै यसमा संस्कार संस्कृति पहिचान पुरै तैजापुर हुन्छ कि आशा गरेको छु तपाईँले यो कालो आकाश उपन्यास ल्याउनुभन्दा अगाडि कुन कुन कृतिहरू भएको थियो कि थिएन मैले दुई हजार साठी सालमा त्यस पछाडि एक दुईवटा नाटकहरू लियो नाटकहरू प्रदर्शन गरियो अनि खासै एक कल चाहिँ त्यहाँदेखि चाहिँ आएको छैन त्यस पछाडि सत्तरी सालमा चाहिँ मेरो आफ्नो दिप्पी एल्बम यो पूर्वेरी लोकडोरी मेरो शब्द सङ्गीतमा त्यो पनि आएको छ भनेपछि समग्रमा साहित्यका कुन कुन विधामा तपाईँ कलम चलाउनुहुन्छ मैले यस्तै चाहिँ भन्नु सक्दिनँ तर पनि मेरो रुचि खास लेख्नु सक्ने सक्छु जस्तो चाहिँ म आख्यानै हो सर होइन आख्या चाहिँ बेसी म लेख्नु सक्दिनँ होइन तर पनि अलिअलि चाहिँ लेख्छु मैले लेखेको छु गजल कविता केसरा होइन गीतहरू अब गीतहरू त दुई चार पाँचवटा रेकर्ड नै भएका छन् त्यही भएर अझै पनि म चाहिँ राम्रो अब आख्यानतिर नै छु सर इक्सानजी हामीले कुराकानी गर्यौँ तपाईँसँग म यो पुस्तक पढिसके पछाडि सम्भवतः अन्तिम एपिसोडमा पुनः कुराकानीलाई जोड्नेछु हाम्रा सम्पूर्ण श्रोताहरू चाहिँ रेडियोभिजनबाट आउने कार्यक्रम स्पर्शलाई एकदमै माया गर्नुहुन्छ अनि स्पर्श प्रोग्रामले चाहिँ यस्ता खालका उपन्यासहरू पनि ल्याउन् भनेर आवाज आइरहेकै अवस्थामा तपाईँको कालो आकाश उपन्यास भर्खरै मात्र विमोचन भए पनि तपाईँले हात लगाइदिनु छ तपाईँलाई धेरै धेरै धन्यवाद छ हजुर तपाईँलाई धन्यवाद तर मेरो आवाजलाई मेरो कालो आकाश उपन्यासलाई मार्फत रोताहरूको पुर्याइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद र हाम्रो सम्पूर्ण दिन चाहन्छु साहित्यकार इक्साङ चेम्जोङको उपन्यास कालो आकाशको वाचन अब सुरु हुन्छ माघ महिनाको चिसो रातमा पातलो सिरकमा गुम्सिएर सुत्ने दुस्प्रयास गर्छ माखक न्यानोको खोजीमा कोल्टे फेर्छ उतानो पर्छ कहिले दुवै खुट्टा खुम्च्याएर कुक्रिङ पर्छ तर फगत हुन्छ औँसीको रात चो घोप्ट्याजे अन्धकार छ वरिपरि कुकुरहरूको डरलाग्दो भुकाइ अनि कोइली र हुचिलको बिरहलाग्दो आवाज बाहे केही पनि सुनिँदैन सारा गाउँ निन्द्रामा मस्त डुबेको छ चुलोको छेउमा आमा बिरामीले छटपटिएर कनिएको सुनेर मागसवतीले सानो धिप्री बाल्छे मसिनो स्वरमा बोलाउँछ आमालाई आमा बिराम बल्ज्यो फेरी आमा पनि पीडायुक्त आवाजले बल्जेको सङ्केत दिन्छन् माक्सतीले अघिनामा दाउरा जोडी आगो सल्काएर पानी तताउन थाल्छ माघक पनि मातृत्वको मायाले जाडोको कुनै प्रवाह नगरी उठेर चुलोतिर लाग्छ ओछ्यानमा आमा पीडाले छटपटिँदैछ माखकले सानो स्वरमा बोलाएर आमाको हात समात्छ <laughs> अस्ति डाँडा घरे साइलाले झारफुक गरेपछि केही मत्थर भएको थियो फेरि बल्जे जस्तो छ आमाको पीडायुक्त बोली निस्कन्छ मागसतीले मनतातो पानी आमालाई दिँदै भन्छे आमा पानी पिउनु यो अक्षता बिरामी बल्जुदा खुवाउनु भनेको छ रिठे झाँक्रीले यो खानु आमा माक्सतीले मजित्रोको एक छेउबाट अक्षता दिन्छे हिजो नर्बुङ्गे जेठालाई बोलाएको थिएँ झारफुक गर्न लगाउँ भनेर खोइ आएन माखक दुःखेस्तो पोखाउँछ अस्ति सिकुटे कान्छीकोमा दाई गर्दा के के भन्नुभयो अरे अनि सबै धामी जाकरी फेदङ्बा रिसाएका छन् रे अब त हामीलाई केही पनि नगरिदिने रे माघसतीले माखकलाई गुनासो पखाउँछे मैले त्यस्तो नराम्रो के भनेको थिएँ र माखक बहिनीलाई प्रश्न गर्छ माघसतीले पहिलाको कुरा स्मरण गराउँछे त्यति बेला धामी झाँक्रीको फेदङ्वाको थोरै पनि विश्वास लाग्दैन भन्नुभएको होइन मागसती केही छिन रोकेर फेरि बोल्छे गाउँभरि अर्कै हल्ला चल्दैछ कसैले माओवादी पो हो कि भन्छन् कसैले साधु भन्छन् कसैले क्रिस्चियन भन्छन् माघसतीको कुरा काट्दै आमा पीडा मिश्रित स्वरमा बोल्छे खोप जान्ने भएर बोलेको होला नि आजभोलिको समयमा के बोल्दा हुन्छ कस्तो बोल्दा हुँदैन आफै छुट्ट्याएर बोल्नुपर्छ हामी गरिबहरूको शत्रु धेरै हुन्छन् राम्रै बोले पनि नराम्रो सुन्छन् त्यसैले बोल्दा सधैँ ख्याल राखेर मात्र बोल्नुपर्छ माखक चुप रहन्छ उसले त्यो दिन रेला रेलामा यो कुरा बोलेको थियो तर गाउँभरि वास्तविक ठानेकोमा खिन्न हुन्छ आमा उछानमा ढल्किँदै बोल्छी सुत सुत तिमीहरू गलेका छौ दिउँसोभरि अर्काको काम गर्दा एकछिन थचक्क बस्न पाउँदैन फेरि त्यो मूल घरेल एकछिन बस पनि भन्दैन आफै बस्यो भने पनि उसकी स्वास्नीले आँखा तरिहाल्छे महाको अल्छिनी के आमा खै गर्छिन् माखक हातको घडी हेर्छ रातको दुई बज्न लागेछ आमाको विराम केही विषय होला जस्तो भएर आफ्नो ओछ्यानतिर लाग्छ माक्सती आमाको छेउमा ढल्किन्छ सुनसान अन्धकार रातमा दिनभरिको थकान भएर पनि माखकको आँखामा नितको प्रभाव छैन उसलाई विगतको यादले सताउन थाल्छ गरिब हुनुको पीडासँगै नियतिको गतिलो झापड पर्दा उसको मुठमा कसरी सहन सकेको थियो अझै पनि ताजै छ त्यो दुःख क्षणहरू मुटुमा परेका घाउहरू अझै पनि आलै त्यो क्षणको याद आउँदा अहिले कतै टाढाबाट चट्याङले मुटुमा हाने जस्तो हुन्छ न त राम्रोसँग सम्झन नै सक्छ न त व्यवस्था साथ भुल्न नै सक्छ जुन दिनको घटनाले उसको जीवनको इतिहासमा नै कोल्टी फेरेको थियो उसको सुन्दर सपना त्यहाँबाट हराएको थियो क्षणभरमै उसको सबै परिवारको खुसी खुसिएको थियो त्यो दिन थियो उसको कर्मदाता बुबाको मृत्यु त्यो दिन थियो उसको कर्मदाता बुबाको मृत्यु सानो परिवार खुसी परिवार अनि रमाइलो दिनलाई देख्न नसकेर भगवान्लाई पनि डाहा लागेछ चा। चालिस वर्षको उमेरमै माखाको आमालाई विधुवा बनाई उसको बुबालाई टपक्क टिपेर सदाको लागि यो संसारबाट टाढा लगिदियो त्यसपछि आफ्नो बुबाको नाममा रहेको सानो मलिलो सिमल सिमलबोटे खेत पनि चन्द्रवीर साहुले लिलाम गरिदिए त्यही पिडाले आफ्नो र बहिनीको पढाइमा पनि बाधा भयो मागसती पाँच कक्षामा फेल भई स्कुल छोडिन। अनि आमा दीर्घरोगी पनि ओछ्यान परिन त्यस समयदेखि अहिलेसम्म उठ्न सकेकी छैनन् पढाइ राम्रो भएर पनि बाध्यताले आठको छ पास गरेर स्थगित गर्नु पर्यो पढ्ने इच्छा हुँदाहुँदै पनि आफ्नो इच्छालाई परिस्थितिले पैँताला मुनि राखिदियो अनि बिरामी आमा र सानी बहिनी माग खोलेको खातिर आफ्नो कलिलो शरीरलाई दिनदिनै अर्काकोमा बनिभूतो गर्न अर्पण गरे जो अहिलेसम्म त्यही क्रम चल्दैछ मात्र यति फरक भएको छ माक्सतीले अहिले केही ठुली भएर आफूले जेथा सकेको काम आफैले गर्छिन् अनि दिनमा खेताला पनि जान्छे, त्यसैले त तीन प्राणीको हातमुख जोड्नुमा केही राहत मिलेको छ साथै माख कुनै बेला आराम पनि गर्न पाइरहेको छ यसरी सोच्दै ल्याउँदा माखको आँखाबाट कति बेला आँसु झर्न थालेछ उसको आँसु पुछेर कोल्टे फेर्छ भाले बास्ने बेला भएछ जुङ्जिवा खोलाको चिसो हावा झ्यालबाट स्वात्तै पसेर माखको मुटुमा पुग्छ माख कोक्रिङ्ग परेर थोरै भए पनि निदाउने प्रयास गर्छ बिहानको एघार बजी छ अझै पनि जुङजिवा खोलामा गामको किरण परेको छैन पुस महिनाभरि दाइँ गर्दा मैला भएका लुगाहरू धुन्छ नजिकैको ढुङ्गामा सुकाई खुइया सुस्केला हालेर चप्लेटी ढुङ्गामा थचक्क बस्छ हिउँदको घाम हो एकछिन आउन साथ गइहाल्छ माखक मनमा नै गुनगुनाउँछ दुईवटा गाई र चारवटा बाख्रालाई खेतको पाखामा नियाल्न थाल्छ गाई बाख्रा ठिक ठाउँमै रहेछ माखक ढुक्क भएर फेरि बस्छ खोलाको सबै खेतको धान निकालिसकेकाले गाउँभरिको वस्तुभाव खोलामा नै झार्ने गर्छन् अहिले पनि खेतभरि गाई बाख्राको बजार देखिन्छ माखक आफ्नो झोलाबाट बाँसुरी निकालेर बिरै भाकाको धुन एकहोरो बजाउन थाल्छ वरिपरिको वनजङ्गलमा बाँसुरीको सुरिलो धुन गुन्जिन थाल्छ न्याउली न्याउली पनि उतिसको टुप्पोमा बसेर बाँसुरीको धुनसँगै आफ्नो स्वर मिलाउन थाल्छ ओरपर मस्त चढ्दै गरेका वस्तुहरू पनि त्यो धुनले मुक्त भएर होलान् जसरी कृष्णले मुर बजाएर सबै जीवजनाहरू मुक्त भएका थिए त्यसरी नै त्यो वस्तुहरू कान ठाडो पार्दै एकनाशले चढ्न थाल्छन् मर्म स्पर्शी भाकामा बाँसुरी बजिरहन्छ टाड़ा टाड़ा कुनै मान्छेले सुन्यो भने ऊ पनि बाँसुरीको धुनमा बहकिँदै एकछिन भावनाको दहमा डुब्न बाध्य हुन्छ सायद माखको हृदयको वेदनाहरू त्यही धुनबाट उसैलाई पकाउन चाहन्छ चा। त्यसैले त जब बाँसुरी टिपेर मुखमा पुर्याउँछ सूर्यले स्वरमा बिरै भाका निस्कन थाल्छ त्यो धुनमा वियोगगा छ चोट नै चोट छ गरिबीको पीडादायी कथाहरू छन् अप्राप्तिका वेदनाहरू छन् मुस्कान बिनाका ओढ छन् अनि अनि अविरल अविरल आँसुका छ यसरी थुप्रै थुप्रै चोटबाट सिर्जना भएर निस्केको धुन नै उसको आत्मिक पीडाको धेरज हो त्यसैले त उसले सधैँ बाँसुरी बजाइरहन्छ मेलापात वनपाखा गाउँघरको उकाली ओह्राली अनि तल जुङजिवा खोलाको तीरमा बस उही हृदय विदारक मर्मस्पर्शी पाखा बाँसुरीको धुनसँगै कहिलेकाहीँ उसको आँखाबाट पनि दुई थुपा आँसु तप्पतप्प खस्ने गर्छ अनि बासुरी बजाउन छोडेर भावनामा डुब्न थाल्छ उहीँ आफ्नो गरिबीको परिवेशभित्र डुब्दा डुब्दै हैरान भएर फेरि लामो सुस्केर हाल्दै आफ्नो पुर्पुरोमा हात राख्छ भावुक मान्छेहरू अभावमा केही हार खान खान्छन् त्यसैले त ऊ पनि जीवनदेखि केही निराश भयो होला ऊ छटपटिन्छ आफ्नो जीवनमा निराशिन्छ आफ्नो अभागी कर्म सम्झेर एकहोरो बाँसुरीको धुन सिर्जना गरी त्यहीँ धुनमा हराइरहेको माखकलाई देखेर फुङसा आफ्नो भारी झचक्क बिसाउँछे र चालमा गई माखकको आँखा दुई हातले पछाडिबाट बन्द गरिदिन्छे बिरै भागाको धुन एक्कासी रोकिन्छ माखकले औँलाको औँठीबाट फुङसालाई चिन्छ अचम्म मान्दै फुङसा बोल्छे अरे कसरी चिन्यो माखक मलाई माखक मन्द मुस्कन छोड्दै बोल्छ तिमी बाहेक अरू कसले मेरो आखा छोपिदिन्छ र फेरि तिम्रो औँलाको औठी दुवैजना हाँस्छन् हाँसो रोकिएपछि फुङसाले माखकलाई सोचे आज कसैको मेलो गएनौ अह आज म गइनँ गए बहिनी गएकै छु म आज नुहाइधुवाई गरौँ भनेर वस्तु चराउँदै यहाँ झरेको अनि तिमी चाहिँ किन स्कुल नगए कि माघकले प्रति प्रश्न गर्छ आज शनिबार होइन र ए हो त मैले बुझ्छुकै बिर्सेछु एकछिन दुवैजना मौन रहन्छन् फुङ्सा माखकको हातबाट बाँसुरी लिँदै गम्भीर मुहारमा बोल्छे माखक तिमी किन यसरी जहिले बिराइ भएकोमा बाँसुरी बजाइरहन्छौ थाहा छ सधैँ बाँसुरी बजाइरहने मान्छे त दुखिया पो हुन्छन् रे माखक पनि गम्भीर हुँदै बोल्छ हो फुङमा दुखिया नै हुन्छन् बाँसुरी बजाउनेहरू जति सुन्नेहरूलाई मजा र मिठास लाग्छ उति नै दर्द र पीडा हुन्छ त्यो धुममा कति पीडा वियोग र जलनहरू छन् भन्ने त्यो सुन्नेले बुझिदिँदैन फुङसा माखकलाई मायालु नजरले हेर्दै बोल्छे हेर माखक तिमी जहिले जसरी बाँसुरी बजाएर अरूलाई पनि दुखिया बनाउने कोसिस नगर यसले पछि भविष्यमा नराम्रो सङ्केत दिन्छ माखक फिस्सा हाँसे बोल्छ भविष्यमा नराम्रो संकेत दिने भए त्यत्रो तित्रो, तित्रो बाँसुरी बजाउने कलाकारहरूको खोइ केही भएको छैन त पुङ्सा जने गम्भीर हुँदै बोल्छे त्यो कलाकारले बजाउने धुनभन्दा तिमीले बजाएको धुन धेरै फरक अनि अनौठो छ माखक जे जस्तो होस् छोडिदेऊ यो कुरा माखक बोल्छ दिनको एक बजेस घामको हलुका किरण जुङ्जिवा खोलाको तिरमा पनि गायो माघक र फोङसाले केही न्यानो भएको महसुस गरे गाईवस्तुहरूले पनि घामको मिठो किरण चाखे होलान् अघि जति चलमनाउन छाडे चराचुरुङ्गीको आवाजले जङ्गल गुन्जैमान्छ सानो जुङ्गिवा खोलाको सुस्केर पनि निकै तिखो छ वरिपरिका गोठालेहरू पनि ठुलो खेतको ग्राहहरू जम्मा भएर विभिन्न खेल खेल्न थाले कोही खोलामा माछा कोट्याउन थाल्छन् ठुलो चिप्लेटी ढुङ्गामा बसेका ती युगल भने त्यहाँबाट चलमलाएका छैनन् जुङ्गिवा खोलाको सुसाईको आवाज एकअर्काको बोली राम्रोसँग नसुनिने भएकोले नजिक नजिक भएर बस्छन् ताकि ती दुईको मनको कुराहरू अर्काको मुटुको स्पन्दनले मात्र राम्रोसँग सुन्न सकोस् आदरणीय श्रोता हरेक सिजन रेडियो एकानब्बे दशमलव छ मेगाहर्चको तरङ्गमा तपाईँ यति बेला कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा आजबाट हामीले साहित्यकार इक्साङ चेम्जोङको उपन्यास कालो आकसको वाचन गरिरहेका छौँ तपाईँले हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगाहर्च इन्टरनेट अनलाइनमा डब्लु एन्ड्रोइड एप्लिकेसन अनि हाम्रो पात्र एप्लिकेसन मार्फत संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम स्पर्श सुन्न छुटाउनु भयो भने पनि अब तपाईँले चिन्ता गर्नुपर्दैन नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेशनभित्र कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू तपाईँले पाउन सक्नुहुनेछ त्यहाँबाट सुन्न तथा डाउनलोड गरेर रा, आफैसँग राख्न सक्नुहुनेछ त्यसै गरी रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल डट ब्लग स्पर डट कममा पनि तपाईँले कार्यक्रम स्पर्शका सबै श्रृङ्खलाहरू पाउन सक्नुहुनेछ त्यही एकान्तर शून्य ठाउँमा नै उनीहरूको मनको भावना पुकाउँछन् स्वतन्त्र रूपले समाजको नराम्रो बाचिटा लागेछ उनीहरूको कलिलो प्रेमको मुनालाई निश्चल भावनाको सङ्ग्लो मनले पखाल्न थाल्छन् माखक अस्ति तिमीले पठाएको चिठी खोइले कान्छाले मनमतिरत तले कान्छेलाई देखाइछ अनि उनीहरूले गाउँभरि हल्ला गरेछन् धन्न मेरो घरमा थाहा पाएका छैनन् ए मैले पनि थाहा पाएँ तर हामी एकअर्कामा प्रेम गर्दैमा के फरक पर्छ र समाजको नराम्रो दृष्टिले हेर्नै पर्ने हार्ना तमा पर्दैनौ नि फरक मात्र यति हो कि हामी एउटै गाउँको पर्यौँ माखक आजभोलि मलाई धेरै डर लाग्न थालेको छ गाउँभरि तिम्रो नराम्रो हल्ला चल्दैछ फुङसा यो समाज यस्तै हो जो गरिबहरूले केही बोल्न पाउँदैनन् सानो कुरा बोल्यो कि तिलको पहाड बनाउँछन् गम्भीर भएर दीर्घ श्वास फेर्दै फुङसाले कुराको प्रसङ्ग बदल्छे माखक यो अन्ध मासमा राखेर कहिलेसम्म तडपाउनु हाम्रो प्रेमलाई फुङसा त्यही अन्ध चिरेर निस्केको प्रेम निश्चल र अमर हुन्छ तर चिर्न खोज्दा खोज्दै बिच दुई आत्माको विश्वास भयो भने केही हुँदैन दुई आत्माको बिस कुना धेरै पापी आत्माहरू हुन्छन् प्रेमले घटाउँदै लानुपर्छ तर प्रेमको परिवेश त्यो होइन हामी समय सापेक्षित हुनुपर्छ फुलबारीमा फुल नै बनेर जानुपर्छ भने काँडाघारीमा काँडा नै बन्नुपर्छ त्यो पनि त प्रेमकै कर्तव्य होइन सङ्घर्ष र प्राप्ति त अवश्य हो नि त्यो त प्रेम प्राप्ति कसरी मिल्छ भनेको निश्चल आत्माको कठोर विश्वासमा कस्तो हुन्छ निश्चलात्मा जो समाजको झुठो आवाजसँग बहकिँदैन अनि पराईको सानोभन्दा सानो, सानो पनि खोट लागेको हुँदैन जो जीवनको अन्तिमसम्मका आधारहरू त्यसैमा सीमित रहन्छ माखक यो सम्पूर्ण गुणले भरिपूर्ण प्रेम तिमीले मलाई दिएको हो यो त तिम्रो विश्वासमा भर पर्ने कुरा हो मेरो प्रेमको बयान गरेर तिमीलाई कुनै उदाहरण त होला नि फेरि उदाहरणले तिमी हार्छौ म हार्दिनँ पक्का पक्का माखकले दुई हातले फुङसाको अनुहार आफूपट्टि फर्काउँदै भन्छ मेरो आँखा हेरेर त्यसको भाव पढ साँच्चै फुङसाले देख्छे निश्चल आँसुले भरिएको पवित्र आँखाको नानीमा उनै फुङसाको सुन्दर तस्विर त्यहाँभित्र कुनै छलकपट छैन प्रेमको अथा सागर छ त्यसभित्र जति हुले पनि निराशी नै छैन अनि किनारा लाउने छैन त्यही सानो प्रेमको सुन्दर अनि माखक संसार छ जहाँ जति बसे पनि पाखा लाउने छैन फुङसाले धेरै बेर हेर्न सक्दैनन् उनका नयन झोक्छन् माखक प्रेममा नरम आवाजमा फुङसाले बोलाउँछ फुङसा फुङसा बोल्दिनँ फुङसा अश्रमिश्रित नयनले फुङसाले माखकलाई हेर्छ त्यहाँ फोङ्साका आँखाले बोलिरहेको थियो माखक महारे साँच्चै तिमीले मलाई अघोर प्रेम गर्दा रहेछौ यो प्रेमको मूल्य चुकाउन चाहन्न आखिर यो मेरो आँखा पनि त तिम्रै आँखामा समर्पित छ नि त्यसैले त सदा सदाको लागि जनम जनम तिम्रै अघि हुनेछ यो आँखा फुङसाको आँखाबाट हर्षका निश्चलाँसु तप्पतप्प खस्न थाल्छन् माखक पनि चिरिएको मुटुको पीडाबाट बोल्छ अरे फुङसा तिमी किन रोएकी माखक फुङसाको आँसु पुसिदिन्छ फुङसा सुकसुकाउँदै बोल्छे माखक यो आँसु बियोगको होइन यो त हर्ष र समको हो तिमीमा समर्पणको पहिलो कोसेली हो ताकि हामीमा बियोगको आँसु कहिले नझरोस् यहीँ आँसुले नै हाम्रो प्रेमको अवरोधलाई बगाएर लैजाओस् माखक फुङसाको के सुमसुमाउँदै बोल्छ फुङसा तिमी नै हो मेरो जीवनको आधार तिमी बिनाको मेरो जिन्दगी बसन्त बिनाको फुल हुनेछ जो पनि फुल्न खोजे पनि फुल्न सक्दैन न त सुकेर जानु नै सक्छ न त फुलेर धरतीलाई शोभा दिन नै सक्छ त्यसैले त फुङसा मलाई र मेरो प्रेमलाई कहिले पनि लत्याउने कोसिस नगरा है फुङसा माखकको आँखामा आफ्नो शिर राख्दै बोल्छे माखक बसन्त बिनाको फुल त म हुनेछु किनकि म भनेको नारी हुँ नारीलाई हजारौँ व्यवस्थाले बाँधेको हुन्छ त्यसैले त उसको आत्मनिर्णयको कुरा गर्ने पाउँदैन यामअनुसारको परिवर्तन हुनुपर्ने व्यवस्थाहरू पनि भोग्नुपर्छ जो बसन्तमा फुल्नुपर्ने र शिशिरमा ओलिनुपर्ने फुङ्सा केही क्षण रोकेर लामो श्वास फेर्दै पुनः बोल्न सुरु गर्छे तर माखक मलाई विश्वास छ तिमी मेरो जीवनको वसन्त हो जो मेरो जीवनका फुलहरू फुलाइदिन्छौ अनि मेरो मनको खुसी हो जो मेरो ओठको मुस्कान खुलाइदिन्छौ जुङजिवा खोलाको सुस्काइको गतिसँगै अथा प्रेमको सागरमा डुबेका प्रेम, डुबे प्रेम जोडी वास्तविकताको धरातलभन्दा पनि धेरै टाढा पुगिसकेका छन् जहाँ प्रेमको मिठो संसारभन्दा अरू केही छैन त्यही प्रेमै संसारमा पुगेर एकअर्काको मुतुको ढुकढुकीभित्र हराइरहेका छन् प्रेमको सुन्दर संसारमा हराइरहेको माखक भावनाको खुल्ला आकाशमा उड्न थाल्छ अनि फुङ्सा आफ्नो भविष्यको कल्पनामा हराउन थाल्छ वर्तमान परिस्थितिदेखि टाढा पुगिसकेको छ जुङजेवाको सुस्केरा न्याउलीको बिरही आवाज अन्य चराचुरुङ्गीहरूको कोलाहाल अनि शून्य छ प्रेमको हजारौँ रङ्गीन फुलहरू फुलेर रङ्गिन्छ संसार हो त्यही हराइरहेको छ माखक फुङसा माखकको कल्पना भङ्ग पार्दै बोल्छे माखक तिमी किन यति साह्रो भावनामा डुब्छौ माखक यथार्थमा फर्किएर बोल्छ फुङसा तिमीले यसोभन्दा अघि बिहान लेखेको कविताको याद आयो सुन्छौ सु माखकले छोटो कविता वाचन गर्छ वियोगी नै मिठास लाग्छ संयोगका गीतहरूभन्दा हार्ने अविस्मरणीय हुन्छ प्राप्तिका जितहरूभन्दा हो फुङसा जितको खुसियालीमा माने त्यो ते क्षण त्यहीँ बिलाउँछ भने अप्राप्तिका जित नै सदासुदाको लागि मुटुमा रहिरहन्छ सधैँ सधैँ एउटा विरक्त कथा बनेर मुटुको पानामा कोरिएको हुन्छ माखक तिमी साह्रै निराशी छौ तिम्रो प्रत्येक शब्दहरू निराश छन् आखिर कालको पर्खाइमा दुई दिन बाँच्नुपर्छ दुई दिन सङ्घर्ष गर्नुपर्छ निराश भएर होइन माघक हिम्मत गरेर चुनौतीसँग बाँच्न सक्नुपर्छ खै फुङ्सा म केसँग हार खाएँ त्यो मलाई आफैलाई थाहा छैन तर जीवन र जगत के हो त्यो चाहिँ धेर बुझेको छु जगतमा जीवन कसरी फुल्छ कसरी रमाउँछ र कसरी अन्त्य हुन्छ भनेर थेचोकमा हामा लुङमा हिमा आङ थेते मा बाबे ठिक सीमा आङ के गर्नु र रोएर बिरह चलाएर के लानु छ र एक दिन मरेर मिठो स्वरमा भावुक शब्दको पालममा ती दुईको कानमा गुन्जिन पुग्छ प्रेमको नौ्लो संसारमा हराइरहेका ती दुई प्राणी वर्तमानको उजाट मरुभूमिमा फर्किन्छन् दुवैजना सम्हालिएर सतर्क भएर आवाज आएपछि नयन छुटाउँछन् कोसी गरे ठुली रहेछ आफ्नै धुनमा चिम्टाले सिस्नो पालमको लयमा भहकाउँदै दे। ठुलीले देख्लेन् कि भनेर फुङसा पनि माखकलाई जाने अनुमति मागेर आफ्नो भारी राखीतिर दगुड्छिन् उनीहरूको गहिरो सतहमा पुग्दै गरेको कुरामा आजको लागि यहीँ नै पूर्ण विराम लाग्छ माखकले हातको घडी हेर्छ मध्याहको तिन बज नै लागेछ सुकाएका लुगाहरू राम्रोसँग नसुके पनि उठाएर गाईबस्तु भएतिर लाग्छ अरू गोठालेहरूले पनि आफ्नो वस्तुलाई घरतिरको बाटो लगाउँछन् माखक पुनः बाँसुरी बजाउन थाल्छ उही बिराई भाकाको धुन वरिपरि थाल्छन् उसको स्वरमा पनि मिठास छ गाईबस्तुहरू दपाउँदै बाँसुरीको धुनमा गाना गाउन थाल्छ गीतसँगै कल्पनाको छुट्टै संसारमा पुग्छ माखक फेरि पनि पीडाको आँसु दुई थोपा खसाउँछ कति बेला घरमा पुगेछ माखकलाई थाहा नै भएन वस्तुहरू आफ्नो थलोमा पुगेर आफूलाई बाँध्ने संकेत दिँदा मात्र माखक, मा माखक यथार्थमा आउँछ निको को पहिलो प्रहरमा नै उठेकी माक्सति घर वरिपरि सफा गरी गोबर फाल्न भ्याउँछिन् माखकको लागि खाजा तयार गर्छिन् प्रकृतिबाट समयको अवलोकन गरेर माखकलाई उठाउँछिन् दाई दाई ल उठ्नु खाजा तयार भयो मरे साथीहरूले छोडलान् फेरि आज भारी पनि गरुङ्ग छ चुलोतिर गएर थालमा खाजा पस्किन थाल्छिन् माखक पनि उठेर मुक्त हुन थाल्छ कोदोको ढिँडो माक्सतीले एक थाल पस्किदिन्छन् दिनभरिको दिन थकानसकै निदाएको माखक बिहान अल्छी मान्न स्वाभाविक नै हो तर बाध्यता र परिस्थितिले जाडो महिनाको सिरेटोले सिरेटोको कुनै प्रवाह नगरी उठ्नुपर्छ खाजा खाइसकेपछि माखक एक ढाकर सुन्तलाको भारी मिलाउन थाल्छ माखक लायो पैसा र आजको जम्मा पारेर दस किलो चामल दुई किलो नुन एक लिटर मट्टितेल पनि ल्याउनु पैसाले पुगेन भने नुन एक किलो मात्र ल्याउन आमाले थैलोबाट पैसा निकालेर दिन्छन् त्यो पैसा पनि माखकले नै भारी बोकेर जम्मा पारेको हो माखक चुच्चा पैसा थापेर भारी बोकेर हिँड्न थाल्छ मट्ठी बोतल हालिस् आमाले सोध्छ अघि नै भारीमा लगाइदिएको छु माक्सुती मधुर स्वरमा बोल्छन् भरे अलिक छिटो आउनु चौघरेको दाइमा जानुपर्ने ढिलो भयो भने रिसाउँछन् फेरि माखा आमाको कुराहरू मनन गर्दै बाटो लाग्छन् माखक लामो स्वास्तान्दै तोपमाको सहारामा उकालो लाग्छ भालेको तेस्रो डाक मात्र हुँदैछ मान्छेको चहल पहल छैन चन्द्रमा देउरालीबाट ओझली नै लागेको छ वातावरण मधुर छ बियानीको सिरेटोले सुई सुई पहकिन्छ तर माखकलाई जाडो हुँदैन उसलाई कयौँ चिसोहरू सहने पानी भइसकेको छ सन्दैझै माखकले गरौँ भारीसँग सुस्तरी सुस्तरी फाक्ते पोकालोलाई पाइला पाइलाले नाप्न थाल्छ भारी उसको शरीरको तोलको प्रतिशतमा दुई गुणा बढी गराउँछ त्यो भारी तर उसलाई गरौँ लाग्दैन किनकि उसले कैयौँ गरौँ भारी बोकिसकेको छ त्यसैले त आदत बसिसकेको छ उसले दस वर्षको उमेरदेखि कहिले दिनमा कहिले बिहानीको चिसे सिरेटोमा कहिले वर्षायमको सिमसिम झरीमा भारी बोक्दै आएको हो प्रकृतिले पनि कहिले कहिले उसलाई पराइ बनाउँछ उसको गरिबत्तामाथि नियतिले पनि धावा बोल्छ तर उसमा उसलाई दुःख लाग्दैन किनकि उसले भारी बोक्नु नै पर्नेछ त्यो भारी निश्चित ठाउँमा सुरक्षित तरिकाले पुर्याउनु नै पर्नेछ चन्द्रमाको मधुर प्रकाश पनि बुट्यानहरूले गर्दा कहिले लुक्ने र देखिने गर्छ तर माखकलाई त्यसको कुनै प्रभाव छैन उसले कैयौँ औँसी रातमा पनि त्यो बाटोमा गरौँ भारीसँग कठिन यात्रा गरेको छ त्यसैले बाटोमा बिच्याएको प्रत्येक चिप्लेटी ढुङ्गामाथि माघकको थोपा थोपा पसिना खसेको होला बाटोभरि चौतरी बिसाउनेहरू माखको प्रतीक्षामा बसिरहेका हुन्छन् ती बिसौनीहरूमा केही समय बिसाएर मुन्टो सोझाउँछ उसलाई लामो समय बिसाउने मन छैन किनकि एकछिन बिसाएकोले सधैँभरिको उसको थकान मेट्ने छैन आधेरण श्रोताहरू यतिन्जेलसम्म तपाईँहरूले सुन्नुभएको वाचन साहित्यकार इक्साहाङ चेम्जोङको उपन्यास कालो आकाशको वाचन थियो कालो आकाशको बाँकी वाचन आगामी श्रृङ्खलामा लिएर आउनेछौ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त गद्य सामग्रीहरू छन् भने ती पनि तपाईँले पठाउन सक्नुहुन्छ यदि इमेल इन्टरनेटमा पठाउन सक्नेछन् भने तपाईँले कार्यक्रम स्पर्शको इमेल आइडी पिसी मा स्पर्श एट पठाउन सक्नुहुन्छ यदि तपाईँसँग पुस्तकहरू छन् भने ती पुस्तकहरू मलाई सम्पर्क गरेर पठाउन सक्नुहुन्छ जसको लागि चाहिँ तपाईँले फेसबुकमा मलाई म्यासेज छोड्न सक्नुहुन्छ पर्वत सर्च गरेर कार्यक्रमप्रति सल्लाह सुझाव अनि प्रतिक्रिया दिँदै गर्नुहोला भन्दान्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने अनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै आजको यस उसैबाट म तपाईँहरूको आवाजको साथै पर्वत स्पर्श पनि आज्ञा माग्छु तपाईँको साता शुभवितुस नमस्ते शुभरात्रि